सिनु हजुर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 र्पणसँगै इन्टरनेट अनलाइन भएको साँझ साढे छ कार्यक्रमका संयोजक डाक्टर केशव कोइरालाले उन्नत जात र प्रविधिका बारेमा थाह नहुँदा मकी उत्पादनमा कमी आइरहेको बताउनु भएको छ उत्पादन कृषक अनभिज्ञ रहेको बता चितवनको रामपुरमा आजदेखि कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कोइरालाले आवश्यक खाद्यान्न मध्य पच्चिस प्रतिशत मकैबाट पूर्ति हुँदै आएको बताउनु भयो कोइरालाका अनुसार तराई र भित्री मधेसमा बढी मकै उत्पादन हुने गरेको र कोइरालाले नेपालमा मकैको उत्पादन औसतमा दुई हेक्टर रहेको र छयासी दशमलव सतहत्तर प्रतिशत मकै खाद्यान्नको रूपमा प्रयोग हुने गरेको जानकारी दिनुभएको छ कोइरालाले बिउ राम्रो भए मात्र उत्पादन राम्रो हुने भएकाले कृषकलाई बीज र उत्पादनमा ध्यान दिन सुझाव दिनुभएको छ अन्तर्क्रियामा चितवनसहित नवलप्रासी मकानफोर तनहका कृषक व्यवसाय र अनुसन्धानकर्ता गरी पैंतिस भन्दा बढ़ीको सहभागिता रहेको छ हालसम्म नेपालको माटो र भूगोल हेरेर चौबिस जातका मकै सिफारिस गरिएको छ पोसिलो एक मनकामना तीन मनकामना चार मनकामना मनोकामना छ र देउकी जातका बेउलाई सिफारिस गरिएको छ अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूलाई मकै उत्पादन सम्बन्धी वृत्त चित्र समेत देखाइएको थियो अन्तर्क्रिया अन्तर्गत भोलि चितवन र पर्से मकनपुरमा मकै बालीको स्थलगत अध्ययन समेत गरिने कार्यक्रम रहेको जानकारी दिइएको छ गैरातीदेखि परेको वर्षापछि आएको पहिरोका कारण अवृद्ध बनेको चितवनको नारायणगढ़ मोगलिन सड़क खण्डको दाँसडुंगा सड़क सञ्चालनमा आएको छ एकतर्फी रूपमै सड़क सञ्चालनमा आएपछि अल्पत्र परेको सुवारी साधन गन्तव्यतर्फ लागेको इलाका प्रहरी काले जनाएको छ सो सड़कमा पहिरो जाँदा चितवनबाट काठमाडौँ तथा पोखराका लागि छुटेका र आउँदै गरेका सयौं सुवारी साधन बीच बाटोमै रोकिएका थिए सड़कको करिब सय मिटर क्षेत्रमा लेदो माटोसहितको ढुङ्गा ख हानिल्ला प्रहरी कार्यले चितवनले जनाएको छ सडक डिभिजन कार्य भरतपुरबाट गएको डोचरको सहायतामा प्रहरीले पहिरो हटाएपछि सवारी एकतर्फी रूपमा सञ्चालनमा आएको हो वर्षा भएपछि चितवनको कविलासदेखि कुरिन्टारसम्मको सड़क पहिरोका कारण पटक पटक अवरोध हुने गरेको छ यस वर्ष पानी कम परेकाले यो क्षेत्रमा खासै पहिरो गएको थिएन चितवनमा डेङ्गु रोगबाट बस्नका लागि लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गरिने भएको छ डेङ्गुबाट बस्नका लागि लामखुट्टेको लार्वा नष्ट गर्ने अभियान सञ्चालन गर्न लागेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ आगामी सोमबारदेखि छब्बिस गतिसम्म अभियान सञ्चालन गर्न लागेको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम जानकारी दिनुभयो उहाँका अनुसार पहिलो चरणमा रत्नगर र भरतपुर नगरपालिकाको सबै ओडामा अभियान सञ्चालन हुनेछ निजी तथा आवासीय माध्यमिक विद्यालय अर्गनाइजेसन प्याप्सन चितवनले हरेक वर्ष प्रदान गर्ने प्यापसन अवार्डबाट यसपालि चितवनका सात विद्यार्थी सम्मान गरेको छन् भने भरतपुरमा एक कार्यक्रमको आयोजना गरी चितवन जिल्लाका सामुदायिक र निजी विद्यालयबाट विशिष्ट श्रेणीमा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीलाई सम्मान गरिएको हो जिल्लाकै सर्वप्रथम हुने दुई छात्र र एक छात्रलाई भने नगद सहित सम्मान गरिएको प्याप्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले जानकारी दिनुभएको छ चितवन रत्नगरका स्काई राइडर उच्च माविका अचुत दवाडी र हिमालयन उच्च माविका छात्र प्रकाश चौधरीलाई जनही 15,000 र सनराइज बोर्डिङकी छात्रा दिपा गुरुङलाई नगद 10,000 र प्रमाणपत्रले सम्मान गरिएको उहाँले बताउनु भएको छ रत्नगरमा आज स्तन क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ प्रत्येक आठ महिला मध्ये एकजना महिलामा हुने स्तन क्यान्सर सम्बन्धी समस्यालाई मध्यनजर गरेर सो कार्यक्रम आयोजना गरिएको हो उक्त कार्यक्रममा स्तन क्यान्सर यसको लक्षण यो रोग लाग्न नदिने उपायहरू र यो रोग लागेकाहरूले गर्नुपर्ने कार्य सम्बन्धी स्रोत व्यक्ति क्यान्सर अस्पतालका डाक्टर मनिषराज लाखेले सहभागी महिलाहरूलाई जानकारी गराउनु भएको थियो लाइन्स क्लब अफ चितवन राइन सिटीका अध्यक्ष दीपक राजखनालको अध्यक्षतामा कार्यक्रममा रत्नगर जेसिसका अध्यक्ष विश्वा श्रेष्ठ लियो कलब रत्नगरकी अध्यक्ष लुसी जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो वडा प्रहरी कार्य वृत्ता बेरगंस र सामुदायिक प्रहरी सेवा केन्द्र कुमहालले टोलको संयुक्त आयोजनामा आज सुरक्षा सचेतना तथा नागरिक प्रहरी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ स्थानीय श्री राष्ट्रिय मावे नगवा पर्साको प्राङ्गठमा आयोजित अन्तर्क्रिया कार्यक्रमको पर्साका प्रहरी उप पीताम्बर अधिकारीले उद्घाटन गर्नुहुँदै अपराध नियन्त्रणमा समाजको भूमिका महत्वपूर्ण रहेको जोड़ दिनुभएको छ वहाँले सानो लोभ लालचमा फस्दा ठुलै दुर्घटनामा फस्न सके पराधिक तथा तस्कर गृहले परिचालन गर्न सक्ने हुँदा त्यसतर्फ चनाको हुन आग्रह गर्नुभएको छ कार्यक्रममा प्रोजेक्टर मार्फत महिला तथा बालबालिका हिंसा चोरी डकैती लागू औषधको सार पसार दुर्घटना लगायतका विषयमा स्थानीय वासिन्दालाई सचेत गराइएको थियो सामुदायिक प्रहरी सेवा केन्द्र कुमाल टोल बेरिगजका अध्यक्ष प्रदीप चौसिया चौरसियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार महासङ्घ पर्साका सभापति केसी लामिछने राष्ट्रिय मावि नगुवाका प्रधान राम राज यादव समाजसेवी देवनाथ चौरसिया ट्राफिक प्रहरी निरीक्षक अर्जुन राणाबाट ओडा प्रहरी कार्य वीरताका प्रहरी निरीक्षक रविन्द्र पौडेल लगायतका व्यक्तिहरूले आआफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो अब पालुअर्पण जनावाजको अर्पण जनावासमा हाम्रो प्रश्न छ नेकपा माओवादी तोकिएको समयमा निर्वाचनमा भाग लिन तयार भए सर्वदलीय सम्मेलन गर्न सकिने उच्च स्तरीय राजनीतिक समितिको निर्णयप्रति तपाईँ के भन्नुहुन्छ यस सहमतिको प्रयास बिच सर्वदलीय सम्मेलन सर्वोपरि होइन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 बालु ट्राफिक खबरको यति बेला नारायणगढ एटौँडा बिरगंज सडक खण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मुग्लेन मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ त्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ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 स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो शून्य छप्पन्न पाँच त्रिसठी दुई सय फ्याक्स नम्बर शून्य इमेल इन्टरनेटको सुविधा छ भने मेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो डट कम हौस् सबैका लागि सधैँका लागि रेडियो र्पण डट कमबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल विदा भए नमस्कार